सुन्नेवाजको माध्यम चार बा बास भनेको के हो गोपाल सिंहको अगाडि उनको कान्छो छोरो हिरा उभिएको थियो ए तँ स्कुलबाट भागिस् कि किन हो आज छिटो पो आइसोस् त मलाई रिन्जिन र उसको साथी कोजाङले चुट्यो हिराले रुनु खोज्दै भन्यो तैले बदमासी गरिस् होला अनि चुट्यो होला केटाहरूले त कम्तीको छुल्या बुडाले छोरालाई सम्झाउन खोज्दै भने बा पनि अब मैलाई गाली गर्नुहुन्छ उनीहरूले त मलाई त भाग तेरो देश जा भने के हो बा देश भनेको के हो हाम्रो देश कहाँ छ बा हिराले झन्डेर हुन खोज्दै भन्यो अब बुढा मान्छेलाई पनि आपत पर्यो उनले यो कुरा सोचेकै थिएनन् कहिल्यै देशको कुरा आएन उनको मनमा आफू जन्मेको हुर्केको बाचेको ठाउँ नै देश हो हाम्रो देश यही भुटान हो बुडा मान्छेले निकै दहोरो भएर छोरालाई जवाफ दिए त्यसो भए केजाङले किन मलाई तेरो देश जा भनेको हिराले प्रश्न पुन तिर्साइदियो बुढासँग यसका जवाब थिएन उनी बेर वल्ल परेर हिराको मुख हेरिरहे तिनीहरूको बुद्धि छैन त्यो जातको उत्ति बुद्धि पनि हुँदैन त्यसैले भनेको होलान् अब यति कुराले तैँले किन पढ्न छोडेको बुढाले छोरालाई अल्मल्याउँदै भने जा, स्कुल बाह्र बजेको घन्टी लाग्दै होला बुढाले नारीमा बाँधेको घडी हेर्दै भने नाइ म त जान्न छिरिङ्लोपेनले कुट्नुहुन्छ केजाङले कुरा लाउने बित्तिकै छिरिङ्लो पेनले चुटिहाल्नुहुन्छ हिराले मन दुखाएर भन्यो त्यसपछि बुढाले छोरालाई पनि केही भनेनन् स्कुल गाउँकै हो छ कक्षासम्म पढाउने यो स्कुल चलाउन निक्कै धौधौ परेको थियो गोपाल सिंहले पनि सालको बिसमुरी धान स्कुललाई खेपिदिएका छन् आफ्ना पनि छोराछोरीले विद्या आर्जन गर्छन् जनताको भलो भुने काम हो यस्तै सोचेर एक साल स्कुलको छानामा उनले च्यादर पनि हालिदिएका थिए आज हिराको कुरा सुनेर गोपाल सिंहको मन अमिलो भयो छोराले स्कुलबाट आएर सोधेको प्रश्न उनले आफैलाई सोधे हाम्रो देश कुन हो शिवबहादुर सिंह खड्का पनि बाजी सञ्चमान सिंह खड्का चाहिँ नेपालको पश्चिम पहाड पाल्पाबाट आएका थिए भन्ने कुरा गोपाल सिंहका पिता गोपाल सिंहलाई भन्ने गर्थे तर त्यस बेलादेखि यस बेलासम्म पनि उनका कुनै पुर्खाले पाल्पा देखेका थिएनन् गोपाल सिंहलाई एकताका देश देशावरको यात्रा गर्ने सौक चलेको थियो तर आफ्नो यसै यात्राको सौकले गर्दाखेरि पिताको सद्गदसम्म गर्न नपाएको पीडाले उनको यात्रा चौख थियो उनलाई पनि आफ्नो पुर्खाको थलो हेर्ने उत्कट इच्छा थियो नै तर देशको कुरा कहिले उनले सोचेनन् यहाँ पुर्खाले अर्जेको यत्तिका माटो सम्पूर्ण सिरिखुरी यता छ यहाँको ढुङ्गा माटो खोलानाला सबैसँग माया गाँसिएको छ अब देश चाहिँ हाम्रो कहाँ छ गोपाल सिंहलाई जीवनमा पहिलोपटक यस्तो बिग्न अत्यास लाग्यो उनले हर्कलीलाई बोलाएर हुक्का भर्न लगाए आज असमयमा बुडाले हुक्का मागेको देखेर हरकली पनि छक्क परी भा त्यो सुनामले यसपालि अधियाको अन्न दिँदैन रे हाम्रो खेतमा उसको राज भनेर मलाई ठुल्ठुलो आँखा पारेरै हेर्दै हकार्यो आज बुढालाई झन्डै पन्ध्र दिन अघि जसो माइलो छोरो विराज भनेको कुरालाई पनि झल्यास सम्झना भएर आयो के यिनीहरू हामीलाई विदेशी नै भन्छन् त बुढोको मतिङ्गल घुम्न थाल्यो जेटी छोरी धनमायाको किकोरथाङ ब्लकका असल कुटुम्ब खोजेर बिहे गरिएको छ महिना पनि बितेको थिएन ज्वाइँ असल छन् ग्रेजुएट भएर विभिन्न नोकरी गर्दै थिङग्राफ भएका छन् खेतीपाती सबै भएका धनमाया राम्रा ठाउँमा परि बुढाबुढी ढुक्क भएका छन् धनमायाको बिहेमा जन्ती आएको धनमायाको मामा ससुराको छोरो माइली छोरी राममायालाई पनि मनपराएर रा गएछ धनमायाले आफै मागेर गएकी छे अब कुटुम्बेली कुरो छोरी जात दिनै पर्ने हो भर्खरै जनै सुपारी भएको थियो माइलो छोरो बिराज सिंह पढ्नमा ठिक ठिकै छ तर बिदामा होस्टेलबाट घर आएको बेला ऊ पनि खेतबारी उठाउनी उठाउनमा लागिपर्छ शमशेर गोठ व्यापारमा पसेपछि फुर्सद पायो कि खेतीपाती सबै काम विराजले नै गर्छ पढ्न त्यति मन गर्दैन र बुढा पिरिन्छन् बुडा जतिको पनि कुनै छोराको पढाइ नहुने भो। उनले बुडाले पढेको कुनै अंग्रेजी किताब कहिलेकाहीँ बुडाले जेठा मायालाई पढ्न लगाउँछन् तर कसैको गतिलो उच्चारण छैन शुद्ध अंग्रेजी उच्चारण नै छैन यही एउटा कुरामा बुढा गोपाल सिंहलाई चिन्ता छ आफूभन्दा जान्ने कुनै छोरा भएनन् साहिली छोरी सुनमायाको चाहिँ पढाइमा निकै रुझान छ पहिलो कक्षादेखि दोस्रो दर्जा त्यसले देखेकी छैन पढ्छु भन्छे सानो हिरा र मिठो त बालकै छन् अहिले के भन्न सकिन्छ र सधैँभन्दा आज बुढालाई पनि अलिक बढी चिन्ता लागेको छ यी कुरा सधैँकै हुन् तर यिनै कुरा बुढालाई आज ओल्टी पल्टी घोच्न खोज्दैछन् किन आज यसरी धुमधुम्ति बसेको हो बुढा मान्छे सन्चो भएन कि के हो हँ बुढेले नजिकै आएर सोधिन् हिजोआजु डम्फू बजार गर्नु पनि मलाई गाह्रो लाग्न थाल्यो हौ बुढा मान्छे आज माइलीलाई उसको रहरको इयररिङ बनाइदिउँ भनी साथै लगेकी थिइ एक हुल आबाएर भोटेको हुल कहाँबाट आयो थाहै पो पाएन हामीले अम्मो माइली चिच्याउँदा पो म हात थिएँ के साह्रो सरम छाडा भएका मोराहरू उसलाई अप्ठ्यारोसँग धकेलेर हिँडेछन् मलाई ता सपना जस्तो पो भएछ त्यसपछि त मलाई डरै थरथर काम छुट्न लाग्यो अघि बढ्न पनि पाइला चलेन म त त्यहीँ बाटोमै थुछु को बसेछु माइलीले पाखुरामासा मातेर तान्दै ल्याए कि डरलाग्दो भयो हौ बुढीले बेलुबिस्तार लगाइन् बुढाले बुढी मान्छेको अनुहारमा हेरे त्यहाँ अझै पनि आतङ्कका रेखाहरू हराएका थिएनन् बुढा केही बोलेनन् धेरै बेर चुप लागेर बसे बुडाले केही प्रतिक्रिया नदिँदा बुढी छक्क परिन् ए बाबै यत्रो ठुलो घटनामा पनि बुढा त चाहिँ चुइँ गर्दैनन् हन के भाको बुडा हुनी? नि बुढी अचम्म पनि परिन् र भीत्र भित्रभित्रै ससानो असन्तोष पनि फक्रन खोज्यो बुढाप्रति त्यसपछि बुढीले पनि केही नबोली लामो खोइया मात्रै काटिन् बुढा एकैछिन बुढीको मुखमा हेरेर केही बोल्न खोजे तर अझ केही बोलेनन् बुढीले बुढाको यस्तो चुपचापले आफूप्रति बुढाले व्यवस्था गरेको सम्झिन् मन दुखाइन् नरामाइलो मानिन् अब हुँदो बजार जाँदा आइमै केटाकेटी मात्रै नजानु तिमीहरू हिजो आज समय बिग्रेको छ बुढाले धेरै बेरपछि यति मात्रै भने बुढाको आवाज आज निकै गरौँ छ रमायाले झट्ट सम्झिन् धेरै वर्षअघि ससुरा बाजे परलोक भएको कुरा सुनेपछि पनि बुढाको यस्तै अनुहार भएको थियो त्यस पनि बुढाको आवाज यस्तै मात्रै निस्कन्थ्यो रोएको पनि होइन खुसी भएको पनि होइन तर गहिरो वेदनाले ढाकेको भारी स्वर बुढीलाई बुढाको आवाज सुनेर चिन्ता लाग्यो अलिअघि बुढासँग दुखाएको मनलाई बुढाको माया भरिएको चिन्ताले हत्तपत्त ढाकिदियो उता बुढाको मनमा अब एउटा खाता खोलेको थियो दिउँसो कान्छो छोरोले ल्याएको देश विराजसिंहलाई पन्ध्र दिन जतिअघि हरुवाले भनेको हाम्रो खेतमा उसको राज र आज भोटेको हुले बिहेको कुरा छिनिएकी छोरीलाई बजार बीचमा धकेलेको समेत गर्दा उनको हिसाब किताब झन्नै झन्नै बुझिने खालको हुँदै आएको थियो हुन त यस्तो कुरा बुझेको भन्दा नबुझेको जाति के त पुर्खाले यो माटो जोतेको आफ्नो पसिना हालेर गोडेको बेर्दै जाने भयो त गोपाल सिंहले आफैले आफूसँग प्रश्न गरे तर उनको अर्को मनसंग जवाब थे चाचे खोला को किनार संमान खड़का वीरमान खड़का शिवबहादुर सिंह खड़का समेत उनका तीन पुस्ताले ने विश्रांति ली सकता थे आप जीवन को धोको भन्न आपूपनी तही बाबू बाजे खरानी पखा कि किनारा में मिलीन होती घाम भैलो यन को के गत होने हो ओहो, oh, आफ्नै घर कसरी पराई बनाइदिन लागे यिनीहरूले बुढाको देब्रे छाती बेसरी चर्कियो दाहिने हातले आफ्नो छातीको देब्रे पाटो कसेर थिचे बुढाले निकै बेरपछि आँखा अघिल्तिर कालो हँध्यारो दे पनि देखे उनले गोपाल सिंहले यसो आँखा चिम्लेर आराम गर्न खोजे अडियो किताब एउटा सुन्ने किताब नेपाली, नेपाली साहित्य